त्यसपछि यही विषयमा युवा उद्यमी कीर्ति सस्मित जोशीका धारणाहरू प्रस्तुत गर्छौं तर शुरूमा आर्थिक उदारीकरणले उद्यमशीलताको विकासमा पुग्ने सहयोग र यसबाट मुलुकको आर्थिक विकासमा पुग्ने टेवाको बारेमा छोटो चर्चा उदार अर्थतन्त्र भन्नाले त्यस्तो अर्थतन्त्रलाई बुझिन्छ जसमा सरकारको नभई निजी क्षेत्र तथा उद्यमीहरूको अर्थतन्त्रमा भूमिकालाई प्राथमिकता दिइन्छ अझ निजी क्षेत्र र उद्यमीले नै मुलुकको अर्थतन्त्रलाई अगाडि लाने काम गर्छ सबै व्यक्तिले सहज रूपमा आर्थिक क्रियाकलापमा सहभागी हुन पाउनु नै उदार अर्थतन्त्रको विशेषता हो आर्थिक उदारीकरणको अवस्थामा व्यक्तिगत तथा संस्थागत आर्थिक गतिविधिहरूले स्वतन्त्र बजारमा प्रश्रय पाउँछन् त्यसैले आर्थिक उदारीकरणले अर्थतन्त्रको दायरा फराकिलो बनाउनुका साथै अर्थतन्त्रमा प्रतिस्पर्धा ल्याउने काम गर्छ यसको विपरीत केन्द्रीय योजनामा आधारित अर्थतन्त्रमा भने निजी क्षेत्र र उद्यमीहरूको भूमिका अत्यन्त न्यून हुन्छ किनकि त्यस्ता अर्थतन्त्रमा मुख्य निर्णयहरू सरकारले गर्छन् उदार अर्थतन्त्रमा सरकारले मुख्य भूमिका खेल्दैन भन्नुको अर्थ सरकारको कुनै महत्त्व नै हुँदैन भन्ने चाहिँ होइन उदार अर्थतन्त्रका लागि चाहिने विधिको शासन शान्ति र सुरक्षाको वातावरण व्यवसाय गर्नका लागि राम्रो वातावरण सम्पत्ति अधिकारको सुरक्षा जस्ता क्षेत्रमा चाहिने न्यूनतम नियमनहरू लागू गर्ने त सरकारले नै हो त्यसैले उदार अर्थतन्त्रमा जनताहरू खेलाडी सरह हुन्छन् भने सरकारले रेफ्रीको भूमिका निर्वाह गरेको हुन्छ अब आर्थिक उदारीकरणले आर्थिक समृद्धितर्फ डोहोऱ्याएका केही मुलुकहरूको उदाहरण हेरौँ न सन् 1991 एकान मा एकानब्बेमा आर्थिक उदारीकरणलाई आत्मसात गरेको भारतले त्यसपछि वार्षिक सात आठ प्रतिशतका दरले आर्थिक विकास गरिराखेको छ त्यसैको नतिजास्वरूप अहिलेसम्ममा तेह्र करोड़ भन्दा बढी मानिस गरिबीको दायराबाट माथि उठेको अनुमान गरिएको छ त्यसै गरी, गरी चीनले सन् उन्नाइस सय अस्सीतिर अपनाएको उधार आर्थिक नीतिका कारण करिब बाइस करोड़ जनता गरिबीबाट मुक्त भएका छन् यसो हुनुको मुख्य कारण खुला अर्थतन्त्रमा जो कोही पनि सहजै उद्यमी बनी धन कमाउन सक्छन् र नयाँ नयाँ प्रयोग अनि नयाँ नयाँ नया प्रविधि पनि भित्र सक्छन् नेपालमा नेपाल आर्थिक उदारीकरणको इतिहास त्यति लामो छैन सन् उन्नाइस सय दशकको मध्यमा सुरु भएको आर्थिक उदारीकरणले सन् नब्बेको राजनैतिक परिवर्तनपछि मात्रै गति लियो त्यसभन्दा पहिले नेपालमा उद्योग खोल्न स्वीकृति सरकारी अनिवार्य रूपमा लिनुपर्थ्यो र पहुँचवाला व्यक्तिहरूले मात्र अनुमति पाउँथे कुनै वस्तु आयात वा निर्यात गर्न पनि विभिन्न खाले अनुमति लिनुपर्ने हुनाले ठूला र पहुँचवाला व्यवसायहरूले मात्र यस्ता काम गर्न सक्थे प्राय हरेक क्षेत्रमा सरकार आफैले चलाएका उद्योगहरूको दबदबा र एकाधिकार थियो आर्थिक उदारीकरणपछि भने यो अवस्थामा केही परिवर्तन आयो सानाथूला सबै व्यक्तिहरूले आर्थिक क्रियाकलापमा संलग्न हुन पाउने व्यवस्था आयो शिक्षा संचार स्वास्थ्य वायु जस्ता क्षेत्रहरूमा देखिएका निजी क्षेत्रको लगानी आर्थिक उदारीकरण सम्भव भएको हो के तपाईँलाई थाहा छ सन् उन्नाइस अघिसम्म नेपालभरिमा करिब चार लाखवटा मात्र टेलिफोन लाइन वितरित थिए तर अहिले आएर छ लाखभन्दा बढी टेलिफोन एक करोड अस्सी लाखभन्दा बढी मोबाइल फोन सञ्चालनमा छन् यसले गर्दा धनी गरीब सबै जनतासम्म सञ्चारको सुविधा पुगेको छ यसैगरी पहिले सीमित संख्यामा मात्र पत्रपत्रिका पत्र सञ्चालनमा रहेकोमा अहिले संयौँको संख्यामा पत्रपत्रिका पत्र रेडियो टेलिभिजनहरू सञ्चालनमा छन् सरकारी तथ्याङ्क अनुसार गरीबीको दर पनि घटेर पच्चीस प्रतिशतको हाराहारीमा झरेको छ गरिबी घट्नुको एउटा मुख्य कारण चाहिँ उदारीकरण पछि बढेको वैदेशिक रोजगारी र यसबाट प्राप्त हुने विप्रेषण पनि हो तर सन् उन्नाइस सय छयानब्बेमा सुरु भएको द्वन्द्वसँगै नेपालको अर्थतन्त्र पनि ओह्रालो लाग्यो राजनैतिक अस्थिरताले गर्दा आर्थिक सुधारका कार्यक्रमहरू पनि अघि बढ्न पाएनन् यसले गर्दा आर्थिक उदारीकरणका बावजुद नेपालले उल्लेख्य आर्थिक विकास हासिल गर्न सकेको छैन हुन खुला अर्थतन्त्र फस्टाउनका लागि चाहिने आधारभूत आवश्यकताहरू पनि नेपालले पूरा गर्न सकेको छैन अझै पनि अर्थतन्त्रमा सरकारी हस्तक्षेप हटेको छैन र सम्पत्ति अधिकारको प्रत्याभूति पनि भएको छैन त्यसैगरी निजी क्षेत्रबाट भएका सिन्डिकेट कार्टेल ठगी जस्ता कार्य हटाएर बजारमा प्रतिस्पर्धाको वातावरण बनाउन सकिएको छैन सरकारले क्यानाडास्थित फ्रेजर इन्स्टिच्यूटले गर्ने आर्थिक स्वतन्त्रता सम्बन्धी विश्वव्यापी अध्ययनमा नेपाल सन् दुई हजार बाह्रमा एक स्थानमा छ लगानीको स्वतन्त्रता लचिलो श्रम कानून जस्ता कुरामा नेपालको प्रदर्शन अत्यन्त नराम्रो रहेको अहिले देखिन्छ यसरी हेर्दा नेपालले खुला अर्थतन्त्र र उदारीकरणको नीति लिए पनि देशका लागि आवश्यक पूर्वाधारहरू तयार पार्न नसकिएको देखिन्छ तर नेपाली अर्थतन्त्रमा विस्तारै भइरहेको उद्यमशीलताको विकास र गरिबी निवारणलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ उदार अर्थतन्त्रका लागि आवश्यक पूर्वाधार तयार गर्न सके नेपालको आर्थिक विकास अझै तीव्र हुन सक्ने सम्भावना धेरै छन् उद्यमशीलता विकासका लागि आर्थिक उदारीकरणको आवश्यकताका बारेमा यो प्रस्तुतिपछि अब हामी लाग्छौं आजका युवा उद्यमीतर्फी भन्नाले कुनै पसल थापेका वा उद्योग सञ्चालन गरेका वा व्यवसायलाई नवीन किसिमले अगाडि बढाइरहेका मान्छेहरू मात्रै हुन्छ भनेर सोच्नु सायद ठिक नहोला किन उद्यमशीलता त मानिसको सोचसँग जोडिएको कुरा हो यदि तपाई कुनै सेवाप्रदायक कार्यालयमा काम गर्नुहुन्छ तर आफूले गरिरहेको कामलाई नयाँ अझ व्यवस्थित तरिकाले गरेर सेवाग्राहीलाई अझ बढी गुणस्तरीय सेवा, सेवा दिइरहनु भएको छ भने तपाईँमा भएको उद्यमशीलताकै कारणले त यो सम्भव भएको हो नि साँच्चै भन्ने हो भने अहिले हाम्रो मुलुकमा यस्तै उद्यमशील सेवाप्रदायकको आवश्यकता छ भन्दा तपाईँ नकार्नै सक्नुहुन्न यो हाम्रो विश्वास हो आज हामी यस्तै एक युवा किर्ति सस्मित जोशीबाट हाम्रो मुलुकको आर्थिक उदारीकरणको अवस्थाले उहाँको आफै उद्यमी बन्न अगाडि बढिरहेको यात्रामा कस्तो असर पारिरहेको छ त्यसबारे बुझ्छौँ कुनै पनि एउटा जुन चाहिँ नर्मल लाइफमा स्टाइलमा बसिराख्नु भएको छ होइन त्योभन्दा माथि आउनु छ भनेदेखि त मैले अरूभन्दा एकदम एक अगाडि सोच्न सक्नुपर्ने हुन्छ क्या नर्मल मान्छेहरूले जो सोचिरहेको त्यो बुझ्नु पनि जरुरी छ होइन अनि जे चिज छैन भन्ने कुरा त्यो पनि मैले बुझ्नु छ क्या मेरो अहिलेको बिजनेसमा बिजनेस के बिजनेस गरिरहेछ त्यसको लागि डिरेक्टली इन्डिरेक्टली इम्प्याक्ट गर्ने फ्याक्टर्सहरू के के हुन्छ र त्यसको कारणले गर्दाखेरि भोलिको लागि मलाई के लर्निङ हुन्छ भन्ने कुरा मलाई चाहिँ नि सिक्नु चाहिँ नि जरुरी छ जस्तो मलाई लाग्छ आफ्नो इन्भाइरोमेन्ट वातावरण अनुसार जे चिजको कमी भइरहेछ होइन जहाँ चाहिँ प्रब्लम्सहरू हुन्छ त्यहाँ चाहिँ सोल्युसन खोज्दाखेरि जुन एउटा नयाँ आइडिया क्लिक हुन्छ त्यो गर्न सकिन्छ कि आजलाई बुझ्दै अध्ययन गर्दै भोलिको लागि तयारी गरिरहेका सस्मित जोशी जस्ता युवाहरू यहाँ थुप्रै छन् हेर्दा अरूको उद्योगमा अनि संस्थामा काम गरिरहेका यी युवा सही अर्थमा भन्दा स्वयं पनि उद्यमी नै हुन् अनी समय में आर्थिक स्तर उन्तीमित जोशी को तैयारी प्रकाशन व कंप्यूटर प्रोग्रामिंग संबंधी उद्योग का मोटिवेटिंग डिस्करेजिंग देख जोलि गए मैं कंपनी खोल हाले चल सकने हो कि भाई डर नर्मल मानी जिसको तर रिस्क सकूल किताब सम्बन्धी अथवा हासिल गर्दै अनि अवस्थाहरू बुझ्दै आफूलाई तयार गर्नु एउटा कुरा हो तर कुनै पनि नयाँ चुनौतीको सामनाका लागि सृजनशीलताका साथ समाधान खोज्न सक्ने क्षमता हुनु फरक कुरा हो फेरि सिकेर नसिक्ने कुरा के छ र तर सृजनशीलताको अभावमा कुनै उद्यम अगाडि नै बढ्दैन र बढिहाले पनि दिगो हुन गाह्रै हुन्छ पोलिसीमा गयो नि होइन त्यति बेला मान्छेहरू इकोनोमिकली फ्री नै बिस्तारै फ्री हुँदै गयो कम्प्लिट फ्रिडम चाहिँ एचिभ गर्न पनि पाएन किनभने बन्द हडताल जस्तो भइराख्यो होइन त्यसले गर्दाखेरि पनि नर्मल बिजनेसम्यानहरूलाई अन्टरप्रिनर्सहरूलाई चाहिँ नि धेरै नै ह्याम्पर गरिरहेको थियो त्यसमाथि सशस्त्र द्वन्द्वको दौरानमा पनि धेरै बन्द हडताल जस्तो भयो र त्यसमाथि पनि सिन्डिकेट्स र कार्टेलिङ जस्तोले चाहिँ नि आर्थिक स्वतन्त्रतालाई धेरै असर गरेछ अहिले पनि अब बन्द हडताल नभए पनि होइन कार्टेलिङ र सिन्डिकेट्सको गभर्मेन्टले रेस्ट्रिक्ट गरे पनि कतिपय ठाउँहरूमा चाहिँ नि कार्टेलिङहरू अहिले पनि कन्टिन्युटी दिइरहेको छ जस्तो मलाई लाग्छ तपाई अब हजाम पसलमा गयो भने पनि त्यहाँ कार्टेलिङ भएको फिल गर्न सकिन्छ जस्तै नाइसङ भनेर खोलेछ होइन अब प्राइस चाहिँ नि मोनोपलाइज गरेर फिक्स गरिदिएछ कि चा नाइसङ्गले चाहिँ नि कपाल काटेको यति रुपियाँ दारी काटेको यति रुपियाँ भनेर डिटर्माइन गरिदिएछ त तर महत्वपूर्ण कुरा भनेको आर्थिक उदारीकरण नै हो यसको अभावमा कोही पनि उद्यमीले आफ्नो उद्योगको न त विस्तार गर्न सक्छ न त प्रचार यसैले त लगानी मैत्री वातावरण भएन उद्यमी अनुकूल अवस्था आएन भनेर उद्योगी व्यवसायीहरू आवाज उठाइरहन्छन् संस्मित जोशीको पनि गुनासो यही छ काम गर्ने वातावरण अझै राम्रो भएको छैन गरी खान सक्ने अवस्था अझै आएको छैन अनि यस्तो अफ्ठ्यारो अवस्थामा पनि त अगाडि बढ्ने बाटो पहिल्याउने क्षमता उद्यमीमै मात्र हुन्छ यो विश्वास सस्मित जोशीको हो नर्मल मान्छेहरूले काम गरेर खाना पाउनुपर्ने हो के मेजर कुरा चाहिँ नि जेनरल मान्छेले बुझ्नु पर्दाखेरि चाहिँ नि कोही मान्छेले आफ्नो क्रिएटिभिटी युज गरेर काम गरेर बाँच्न चाहन्छ भनेदेखि त्यसलाई चाहिँ नि म आर्थिक स्वतन्त्रताको रूपमा बुझ्छु होइन र आर्थिक स्वतन्त्रतालाई चाहिँ नि यसको एउटा इकोनोमिकल फ्रिडममा ह्याम्पर गर्ने कुरा भनेको एउटा चाहिँ नि नेपालभन्दा हडताल अथवा अरू कुनै सिन्डिकेट्स पनि भयो एउटा कुरा मेजर चाहिँ नि हडताल भयो अर्को चाहिँ सिन्डिकेट्स भयो होइन अनि अर्को चाहिँ नि गभर्मेन्टको पोलिसी अनुसार चाहिँ नि नर्मल मान्छेहरूले फलो गर्नलाई इजी हुने खालको पोलिसी हुनु म चाहिँ अहिले काम गरिरहेको क्षेत्र चाहिँ नि अकाउन्ट्समा भयो है कुनै पनि एउटा उद्यमशीलता हुनको लागि चाहिँ नि मेजर कुरा लाइक यो बुझ्नु चाहिँ नि मलाई जरुरी छ कि एकाउन्टिङ र फाइनेन्सको कुराहरू चाहिँ नि बुझ्नु मलाई जरुरी छ क्या किनभने मैले एकैचोटि अब सगरमाथा चढ्छु भनेर त सकिँदैन नि त मलाई एकैचोटि माथि जानु छ भनेदेखि मैले बिस्तारै बिस्तारै सबै कुराहरू सिक्दै जानुपर्ने हुन्छ होइन आज मैले फाइनेन्सको कुरा सिकेँ भोलि मैले मार्केटिङको कुरा सिक्नु छ अनि पर्सि गएर रिसोर्स मोबिलाइजेसनको कुरा सिक्नु छ मैले बिस्तारै बिस्तारै आफूले आफूलाई चाहिँ नि तयार पार्नुपर्छ भन्ने कुरा चाहिँ नि हो यो मेरो किर्ति संस्मित जोशी जस्ता युवा साच्चै भन्ने हो भने भोलि हाम्रो मुलुकमा आर्थिक विकास ल्याउने व्यक्तिहरू हुन् उनीहरूले आफूलाई भोलिको लागि तयार गर्न हर सम्भव प्रयास गरिरहेका छन् केही एकाद संस्था पनि छन् यी युवाहरूलाई लक्ष्यमा पुग्न आवश्यक सहयोग दिने तर जबसम्म मुलुकको नीति नै उद्यम मैत्री हुँदैन वा लगानी मैत्री हुँदैन आर्थिक विकास कुरा र प्रयासमै सीमित रहन्छ नागरिक स्तरबाट त एस्ता तयारीहरू भइरहेका छन् नेपाललाई विकासशील बनाउनका लागि अब आवश्यक छ यसतर्फ दिगो सरकारी कदमको यो सँगै आजका लागि अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फोवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ